बाल्यकाल मैले माथि उल्लेख गरिसकेको छु मेरा बुबा रामचन्द्र अधिकारी जलेश्वर मालअड्डामा हाकिम भएर आएपछि हामी जलेश्वर आयौँ मालअड्डाकै छेउमा हाकिम बस्ने दुई तले तल दुई र माथि दुई कोठा भएको गिलुवाले जोडेको पक्की घर थियो हामी त्यहीँ घरमा बस्थ्यौँ त्यस बेलासम्म पनि सानै भएकाले मलाई धेरै कुरा त्यति सम्झना छैन बुबाले हामीलाई पढाउनका लागि मास्टर राखिदिनु भएको थियो आँगनमा चट्टाइ बिछ्याउन लगाएर उनले जगतमोहन दाजु विश्वमोहन दाजु र मलाई पढाउँथे मलाई मास्टर साहबले कखरा चिनाएको अहिले पनि सम्झना आउँछ त्यसवखत हामीभन्दा ठुला दाजुहरू मनमोहन जनकमोहन र कृष्णमोहनलाई बुबाले बनारस पढ्न पठाउनु भएको थियो हाम्रा बुबालाई पढाइ लेखाइमा ठूलो अभिरुचि थियो उहाँ छोराछोरीलाई पढाउनुपर्छ भन्ने मान्यता थियो त्यसैले आफूसँग अलिकति साधन हुनसाथ उहाँले तीन छोराहरूलाई पढ्नका लागि बनारस पठाउनु छोरीलाई पनि पढाउनुपर्छ भन्ने उहाँको मान्यता थियो मेरो दिदी सुशीलाले उहाँले पढाउन निकै जोड गर्नुभयो ठुली आमापट्टिकी सरोजनी दिदी मनमोहन दाजुभन्दा पनि जेठी भएकाले उहाँको विवाह भइसकेको थियो हाम्रा सबैभन्दा जेठा दाजु नरोत्तम अधिकारी र बिपी कोइरालाका सहपाठी हुनुहुन्थ्यो नरोत्तम दाजुले बुबासँग बसेर काम गर्न सुरु गर्नुभएको थियो जस्तो लाग्छ केटाकेटीमा उपत्रो गर्ने प्राय सबैको स्वभाव हुन्छ मेरो पनि त्यस्तै स्वभाव थियो बार्दलीमा सुकाइ सिरकलाई घोडा बनाएर चढ्दा एकैचोटि भुइँमा बजारिएको अहिले पनि सम्झन्छु एकैजसो उमेर भएका हामी तिन दाजुभाइ जगतमोहन विश्वमोहन र म सँगसँगै खेल्थ्यौँ गुलेलीले चरा मार्न हेर्थ्यौँ पोखरीको डिलमा घुम्थ्यौँ बयरको झ्याङमा गई बयर टिपेर खान्थ्यौँ त्यस बेलाको एउटा दृश्य सम्झना आउँछ एक बिहानको कुरा हो हामी घरमा बसिरहेको थियौँ एउटा हल्ला आयो पिताजी अर्थात् बिपी कोइरालाका बुबालाई अड्डासार गर्दै त्यहाँ ल्याइ पुर्याइएको छ र माल अड्डाको अगाडिपट्टिको चौरमा राखिएको छ आमासहित हामी सबै हेर्न गयौँ बुबा त हामीभन्दा पहिला नै पुगिसक्नु भएको रहेछ आमाले पिताजीलाई नमस्कार गर्नुभयो मैले पिताजीलाई देखेको पहिलो र आखिरी पटक त्यहीँ थियो राणासाईले उहाँलाई पक्रेर रा काठमाडौँ लैजाँदै रहेछ त्यसबेला नेपालमा मोटर गाडी हवाईजहाजको केही व्यवस्था थिएन बन्दीलाई एक जिल्लाबाट अर्को जिल्ला लैजाँदा अड्डासार गर्दै लैजाने चलन थियो उहाँलाई पनि त्यसै लैजान खोजिएको रहेछ बयलगाडीमा पराल बिछ्याइएको थियो त्यसमाथि बिछ्याउना थियो त्यसमाथि राडी बिछ्याइएको थियो पिताजी त्यसैमा पलेटी मारेर बसिरहनु भएको थियो ओड्ने ओढेर बस्नुभएको सानो मुक्त अत्यन्तै आकर्षक मुहारका पिताजीलाई मैले हाँसिरहेको देखेको थिएँ उहाँले हामी केटाकेटीले आशीर्वाद दिनुभयो त्यो दृश्य अहिले पनि मेरो आँखा आउँछ जलेश्वरको कुरा खास मलाई सम्झना छैन फाटोफुट मात्र सम्झन्छु त्यहाँ बुबाले पालेको एउटा कुकुर थियो त्यो कुकुर बुबाप्रति निकै वफादार थियो त्यस बेला पूर्वपश्चिम राजमार्ग थिएन वीरगन्ज आउनुपर्दा पनि जलेश्वरबाट भारतको सुरसन रेलवे स्टेसन आउनुपर्थ्यो र त्यहाँबाट अन्यत्र जान सकिन्थ्यो बुबा पनि बाहिर जानु पर्यो भने घोडामा सुरसन जानुहुन्थ्यो आमा र हामी बयलगाडामा जान्थ्यौँ बुबाले पालेको कुकुर उहाँप्रति यति बफादार थियो कि उहाँलाई सुरसनसम्म पुर्याउन जान्थ्यो रेलगाडी हिँडेपछि मात्र ऊ फर्केर आउँथ्यो त्यो कुकुरको अर्को विशेषता के थियो भने एकादशीमा त्यसले माछा मासु खाँदैनथ्यो यदि कसैले झुकाएर एकादशीका दिन माछा मासु दिए पनि ऊ खाने अस्वीकार गर्थ्यो कुकुरमा पनि यसरी एकादशी छुट्याउन सक्ने क्षमता हुँदो रहेछ राणासाईले बुबालाई जलेश्वर मालको हाकिमबाट एक्कासी खोसिदियो जयप्रकाश नारायण लगायत भारतीय स्वतन्त्रता सेनानीहरू गुप्त रूपले नेपालमा आश्रय लिन आउँथे उनीहरूलाई आश्रय लिने व्यवस्था मिलाएको अभियोगमा राणाहरूले बुबालाई सुब्बाको जागिरीबाट खोसुवा गरे हामी एकै झट्कामा सुकुम्बासी भयौँ लाजिम्पाटको घर पनि राणासाईले जफत गरिसकेको थियो अब हाम्रो जाने ठाउँ कहीँ थिएन टेक्ने आफ्नो भूमि पनि कहीँ थिएन हाम्रो भुबाको एउटा खास स्वभाव थियो जसलाई मैले विराटनगरमा पनि अनुभव गरेको थिएँ उहाँमा सम्पत्ति जग्गा जमिन र घरखेच जोड्ने लालसा कहिल्यै रहेन उहाँको ठुलो इच्छा केटाकेटीलाई पढाउने समाजमा प्रतिष्ठित भएर बस्ने समाजसेवा गर्ने र सकेकोहरूलाई सहयोग गर्ने थियो धेरैपछि विराटनगरको अवकाश प्राप्त जीवनमा उहाँले सहिृदय समाजसेवीहरूसँग मिलेर मोरङ कलेजको सञ्चालन गर्नुभयो आदर्श विद्यालयको कक्षा कोठामा रात्री कलेज सुरु भयो उहाँहरू बजारमा चन्दा सङ्कलन गरी प्राध्यापकहरूलाई तलब खुवाउनुहुन्थ्यो यहीँ रात्री कलेज पछि मोरङ कलेजका रूपमा विकसित भएको हो आमा भन्नुहुन्थ्यो हाम्रा आम बुबाले आर्थिक रूपले कमजोर रहेका कयौँ आफन्तहरूलाई आफूका आश्रय दिनुभएको थियो उनीहरूका छोरीहरूको विवाह गरी छोरी कन्यादान गरिदिनु भएको थियो आर्थिक स्थिति कमजोर भएका आफन्तहरूका छोरीहरूको विवाह गर्ने र आफूले कन्यादान दिने बुबाको अभिरुचि थियो जलेश्वरबाट बुबाको नोकरी खोसिएपछि हामी त्यहाँबाट हिँड्न खोज्दा रमाइलो घटना भएको छ धेरैपछि रौतहट मालको सुब्बा हाकिम हुँदा दाजु जनकमोहनले यो घटना सुनाउनु भएको थियो बुबा जलेश्वरको हाकिम नियुक्त हुँदा उहाँलाई लिन त्यहाँका ठुला सामन्त जमिनदार र ठुला बुढाहरू हात्ती घोँडा र बेलगढा आदि लिएर आएका थिए तर जब बुवा त्यही पदबाट खोसिनु भयो जलेश्वरबाट सुरसनसम्म जानु कुनै साधन भेटिएन त्यहाँ हात्ती घोडा वा ठुला सामन्तहरू त भेटिएनन् नै भाडाका गाडीहरू पनि भेट्न त हुँदो पर्यो मुस्किलले चार पाँचवटा बलगाडा भेटिएपछि हाम्रो परिवार सुरसनको रेलवे स्टेसनमा आइपुगेको थियो जलेश्वरबाट हिँडेपछि आफ्नो कहीँ कतै गाँसपासको व्यवस्था नभएकोले हाम्रो परिवार बिरगन्जमा माइला बुवा बाबुराम अधिकारी चन्द्रमोहन अधिकारीका पिता उहाँको घरमा आश्रयमा पुग्यो चन्द्रमोहन अधिकारी पछि जनकपुरमा चर्चित कम्युनिस्ट नेता हुनुभयो स्वास्थ्य खराब भएपछि भने उहाँ राजनीतिबाट अवकाश लिएर बस्नुभयो बाबुराम अधिकारी माल मालअड्डामा राइटर हुनुहुन्थ्यो उहाँको बिरगन्जमा आफ्नो घर थिएन उहाँ पनि अर्काको घरमा भाँडामा बस्नुहुन्थ्यो त्यो घर प्रसिद्ध साहित्यकार श्यामप्रसाद शर्माको थियो श्यामप्रसादका पिताको पहिले निधन भइसकेको थियो श्यामप्रसादले आरुणी विधवा आमासँग बस्नुहुन्थ्यो हामीले त्यहीँ आश्रय लियौँ हामीले त्यहाँ राखे बुबा कामको खोजीमा भौतारिन थाल्नुभयो मलाई अझै अलिअलि सम्झना छ बुबाले आमा र मलाई लिएर बनारस गएको बुबा अघि पिताजीसँग बनारसमा बस्दाका इष्टमित्रसँग अब के गर्ने भन्ने सल्लाह गर्न जानुभएको थियो जस्तो लाग्छ एक दिन हामी एक ठाउँमा खाना खान गयौँ त्यहाँ बिपी कोइरालाकै पत्नी सुशीला कोइराला हुनुहुँदो रहेछ उहाँलाई मैले त्यहाँ पहिलोपटक देखेको मलाई उहाँले आफूसँगै बोलाएर हात गाला मुसार्नु भयो र तिमीलाई तिम्रो नाम लेख्न सिकाइदिन्छु भने कागज कलम लिएर अङ्ग्रेजीमा मलाई नाम लेख्न सिकाउनु भयो मैले अङ्ग्रेजीमा आफ्नो नाम लेख्न सिकेको सुशीला काकीबाटै हो बुबाले त्यहाँ केही रिक्साहरू किनेर त्यसैबाट परिवारको गुजारा चलाउने हो कि भनी सल्लाह गरे जस्तो लाग्छ साथ केही कुरा मिलेन होला हामी त्यहाँबाट वीरगन्ज नै फर्के आयौँ हामीले वीरगन्जमा राखेर बुबा कामको खोजीमा पूर्व झापातिर लाग्नुभयो श्यामप्रसादी असाध्य सहदय मिलनसार र केटाकेटीलाई माया गर्ने व्यक्ति हुनुहुन्थ्यो पढाइ त्यहाँ खासै केही हुँदैन थियो म दिनभरि बरा लिने आमा पूजा गर्न मन्दिर जाँदा उहाँकै पछि हिँड्ने गर्थेँ एकदिन पढ्न नबसेर आमाको पछि जान खोज्दा माइला बुबा बाबुराम अध्ययकारीले मलाई पक्रिएर भक्कु मार पिट्नु हाम्रा माइलाइबा कडा मजासका हुनुहुन्थ्यो हामी केटाकेटी सबै उहाँसँग डर आउँथ्यौँ उहाँले मलाई तानेर पिट्दा डरले कट्टुमा नै छत्ती छौल पिसाब फेरेछु